मनमोहन अधिकारीको निधन दुई हजार छप्पन्न वैशाखमा देशमा तेस्रो प्रतिनिधिसभाको निर्वाचनका लागि सरगर्मी बढेको थियो आम निर्वाचन घोषणा भएपछि नेकपा एमालेको बहुमतको सरकार स्थापना गर्न आफ्नो प्रतिकूल स्वास्थ्यका बावजुद अध्यक्ष मनमोहन अधिकारी अत्यधिक क्रियाशील भई चुनावी अभियानमा लाग्नु भएको थियो उहाँ काठमाडौँको क्षेत्र नम्बर एक र तिनबाट उम्मेद्वार हुनुहुन्थ्यो मलाई पार्टीले मोरङको क्षेत्र नम्बर एक र दुईबाट उम्मेद्वार बनाएको थियो मोरङको क्षेत्र नम्बर एकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोरेलासँग मेरो टक्कर थियो मन्त्रालयको काम हेर्नुको साथै चुनाव प्रचार अभियानमा लाग्नु परेकोले मैले अधिकांश समय एक नम्बर क्षेत्रमै लगाएको थिएँ यसै क्रममा म त्यस क्षेत्रको एउटा गाउँमा चुनावी सभालाई सम्बोधन गर्दै थिएँ तुरन्तै काठमाडौँ फर्कनु पर्यो मनमोहन अधिकारी बिरामी पर्नु भयो भन्ने खबर पाएँ आफ्नो भाषणलाई छुट्याएर काठमाडौँ आएँ मनमोहन दाजु वैशाख छ गति बिहान चिया मात्रै पिएर काठमाडौँको क्षेत्र नम्बर एकको गोठाटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जानुभएको रहेछ वैशाख महिनाको चर्को गाम थियो केही नखाइ जानुभएको रहेछ उहाँले चुनावी सभामा बोल्नुभयो उहाँको मोटर साधारण खालको थियो खुला गाममा गाडी राखिएको थियो निकै तातिएर मोटरभित्र हावा गुम्सिएको थियो भाषण सकेर निवास फर्कने क्रममा गाडी चढ्दा एक्कासी बेहोस भएपछि उहाँलाई दौडाएर शिक्षण अस्पताल सघन उपचार कक्षमा भर्ना गरिएको रहेछ उहाँ अचित अवस्थामा हुनुहुँदो रहेछ बेलुका म त्यहाँ पुगेँ डाक्टरहरूसँग सोद्धा थाहा भयो गाडीमा घुम्सिएको तातो हावा थियो गाडीभित्र बस्नसाथ उहाँलाई हृदयघात भयो डाक्टरहरूको धेरै प्रयासका बावजुद दुई हजार छप्पन्न वैशाख तेह्र गति उहाँको निधन भयो उहाँको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने प्रस्ताव मैले मन्त्री परिषदमा राखेँ प्रधानमन्त्री लगायत सबै मन्त्रीहरूले यो प्रस्ताव स्वीकार गर्नुभयो एक दिन राष्ट्रिय झण्डा झुकाउने निर्णय समेत भयो वास्तवमा मनमोहन दाजु त मुलुकको भूतपूर्व प्रधानमन्त्री हुनुहुन्थ्यो उहाँको अन्त्यष्टि राजकीय सम्मानका साथ हुने कुरा त परम्पराको चलन नै थियो हामीले त गणेशमान सिंहलाई पनि यो सम्मान दिएका थियौँ मलाई याद आउँछ दुई सालमा गणेशमान सिंहको निधन हुँदा म निर्माण तथा यातायात मन्त्री थिएँ लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा नेकपा एमाले राप्रपा र सद्भावना पार्टीको संयुक्त सरकार थियो मन्त्री परिषदको बैठकमै गणेशमान सिंहको निधन भएको खबर सुन्नासाथ मैले उहाँ नेपालको राष्ट्रिय विभूति हुनुहुन्छ उहाँ कुन पदमा हुनुहुन्थ्यो भन्ने कुरा नखोजौँ उहाँलाई पूर्ण राजकीय सम्मानका साथ अन्तिम विदाय गर्नुपर्छ भन्ने कुरा राखेको थिएँ मेरो कुरा सरिँदै लोकेन्द्र बहादुर चन्दले स्वीकार गर्नुभयो त्यसपछि हामीले गणेशमान सिंहको पूर्ण राजकीय सम्मानका साथ अन्त्येष्टि गरेका थियौँ उहाँको सवयात्रामा हेर्दा केही काङ्ग्रेसी मित्रले मलाई भन्नुभयो आज काङ्ग्रेसकै सरकार भएको भाय भए पनि यो सम्मान दिँदैनथ्यो तपाईँहरूले सम्मान दिनुभयो स्वच्छ संस्कृति विकास गर्न हाबीका ठूलो समस्या छ त्यस्तो संस्कृति निर्माण गर्ने यस्ता कार्यले राम्रो प्रभाव पार्छन् भन्ने सोचका कारण मैले त्यो प्रस्ताव राखेको थिएँ मनमोहन दाजुको अन्तिम विदाई पूर्ण राजकीय सम्मानका साथ हुने भयो अन्त्यष्टिका लागि महासचिव माधव कुमार नेपालको अध्यक्षतामा दुई सय एकतिस सदस्यीय अन्त्येष्टि व्यवस्थापन कमिटी गठन भयो उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न वैशाख तेह्र र चौध गते अपराह चार बजेसम्म उहाँको पार्थिव शरीरलाई काठमाडौँको शहीद मञ्चमा राखिएको थियो उहाँको निधनमा शोक प्रकट गर्दै वैशाख तेह्र र चौध गति पार्टीका सम्पूर्ण कार्यालयहरू बन्द गरिएका थिए भने तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाइएको थियो उहाँको अन्त्येष्टिको बिहान हामी अधिकारी परिवार परिवारसँगै जाउँ भन्ने सोच्दै पुल्चोक स्थित मन्त्री निवासमा भेला भयौँ भाउजू साहना छोरा प्रकाश छोरी प्रीति विराटनगरबाट आउनुभएको दाजु जनकमोहन भाउजू सुशीला भाउजू कृष्ण दाजु विश्वमोहन विनय हामी सबै उहाँको पार्थिव शरीर राखिएको स्थान सहित मञ्च आयौँ फुलको विशेष सय बनाई मनमोहन दाजुको शरीर राखियो छेउमा हामी तिन भाइ जनकमोहन विश्वमोहन र म बस्यौँ पार्टीका नेताहरू माधव कुमार नेपाल र केपी ओली पनि त्यही गाडीमा बस्नुभयो प्रधानमन्त्री मन्त्री र पार्टीका अरू नेताहरू सब यात्रामा पैदलै हिँड्नु भयो विदेशी कुटनैतिक नियोगका प्रतिनिधि सरकारी उच्च पदाधिकारी लगायत लाखौँ मानिसले उहाँलाई अन्तिम श्रद्धाञ्जली दिए राजकीय सम्मानका साथ उहाँले पशुपति आर्यघाटमा अन्तिम विदाई गरियो एक्काइस वर्षको उमेरमा सक्रिय राजनैतिक जीवन आरम्भ गरेर सन्ताउन्न वर्ष लामो राजनैतिक यात्रा पूरा गरी उहाँ हामीबाट सधैँका लागि विदा हुनुभयो आफ्नो अभिभावकलाई सदाका लागि गुमाउनु पर्दा कसलाई पो दुःख लाग्दैन र केही समय त म निकै दुखित र विचलित भए तर सबै कुरा सम्झँदा त्यति धेरै दुःखी भएन बरु म जगतमोहन दाजुको मृत्युमा ज्यादै विचलित भएको थिएँ उहाँ पचास वर्षको उमेरमा क्यान्सर रोगबाट बित्नु भयो त्रिभुवन विश्वविद्यालयको उपकुलपति भइसक्नुभएका जगतमोहन दाजुमा बौद्धिक कार्य गर्ने ठुलो अभिरुचि थियो यस्तो बौद्धिक व्यक्तिलाई काम गर्न नदिएर नियतिले छिट्टै टिपेर लग्यो प्रकृतिले अन्याय गर्यो भन्ने मलाई लागेको थियो मनमोहन दाजुको देहान्तमा त्यति विचलित भएन किनभने मनमोहन दाजुले आफ्नो पूर्ण जीवन सफलताका साथ जिउनु उहाँ नेपाली कम्युनिस्ट आन्दोलनमा आदरणीय नेताका रूपमा युगौँ युगसम्म बाँचिरहनुहुनेछ भन्ने लाग्यो अनि मनले सन्तोष लियो